नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने समस्त श्रष्टा साधकमा समर्पित कार्यक्रम अजर अमर गीतहरुमा प्राविधिक मित्र श्री सन्दीपका साथमा यो प्रस्तुत प्रकाश साइमीको शालीन अभिवादन एक सय सत्ताइसौं आज असारको तेस्रो दिन असारका बारेमा सयौं गीतहरू लेखिएका छन् असारका बारेमा सयौं काव्यहरू लेखिएका छन् कालीदास को अजर अमर कृति असारम केन्द्रित अषाढ़ विश्व प्रसिद्ध नाटककार मोहन राकेश को नाटक अषाढ़ का एक दिन लोकप्रिय नज बूपी शेरचन को असार कविता यह अंक को पर्दा खोल दूर लाहौर लामो याद रोटो विदा बोक प्रत्येक वर्ष दशमा घर फर्कने लाहरे झ हृदयभरी संगी साधी को बोक झोलाभरी दीदी बहनी उपहार बोके खत्तीभरी सोलटीनी का इंद्रणी को हार बोके गुंडा बोक्ने भरिया बादल फका फुला अघिअघि छीटो छिटो पठाएर पी पी आपू झुमद झा नाच्द गांव बाटोभरी मादल बजाऊ छिटो छिटो पठाए पी आपू झुम्दै झाम्दै नाच्दै गाउँदै बाटोभरि मादल बजाउँदै बुटको आवाजले आकाश घन्काउँदै हतार हतार चुहाउँदै पसिनाको धार प्रत्येक वर्ष आउँछ आजको अजर अमरको विषय पनि असारमै केन्द्रित छ झमझम पानी पर्यो असारको रात बारीबाट बज्न थाल्यो मकैको पात गीतबाट मास्टर रत्नदास प्रकाश र कविवर माधव घिमिरेको सांगीतिक जोडी बन्यो तर नेपाली सांगीतिक जोड़ीको इतिहासमा सर्वथा चर्चित नाम रहयो नगेन्द्र गोपाल अर्थात नगेन्द्र थापा र गोपाली हुन्छन् गीतकारमा नगेन्द्र थापा संगीतकारमा गोपाली हुन्छन् संगीतकारमा त्यस्तै जोडी बन्यो प्रेम मानिक अर्थात प्रेमदोज प्रधान र मानिक रत्न यसरी धेरै जोडीहरूमध्ये एउटा अर्को लोकप्रिय जोडी मानिन्छ पुष्प नेपाली र बच्चु कैलाश कै पूर्व भोजपुरको दिङलाबाट आएका हुन् बस्नेत परिवारबाट पुष्प नेपालीको जन्म काठमाण्डु र उनी वीरगंजबाट नेपाली उपनाम जोड़ेर आए उनको वास्तविक नाम पुष्पलाल जोशी एक नेवार एक बस्यात यी दुई को जोड़ी इस तो अजरा मर रहे संगीत यो अजरा रहो संगीत जगत में यह गीत बा हम संजना सकता ु का भाइ बिजु मेरो बिजु मेरो पालिलो छातिमा बिजु मेरो पालिलो छातिमा alô रंग मुस्कायु की त्यो लाली ओठा शिशिमय बसंत आई हलने मुस्कायु की त्यो लाली ओठा शिशिमय बसंत आई हलने पुष्प नेपाली र बच्चो कैलाशको यो युगल स्वरसँगै इतिहासको त्यो गर्मा हामी सम्झना गर्छौं मित्रसेन थापा मगरलाई मित्रसेन थापा मगर, मगर भारतीय नेपाली समाजका पहिलो नेपाली गायक हुन् जसको गीत अल इण्डिया रेडियोबाट गोर्खा प्रसारणबाट प्रसारण भयो भारतमा उनको फोटो सहितको हुलाक टिकट प्रकाशन भयो भारतमा उनकै नाममा हिमाञ्चल प्रदेशमा बाटो बनेको छ धर्मशाला भाग्सुको तोता रानी आफ्नो जन्मथलो बनाएर बसेका मित्रसेनको पाल्पासँग गहिरो सम्बन्ध छ पाल्पाको तानसेनका बारेमा उनले लेखेका छन् तानसेनको शीतल पार्टी एकांशी तानसेन डुल्न जाउँ है डुल्न जाने किन जाने तानसेन कस्तो छ भनौ न तान्सेन कस्तो छ बीच बजारमा आठ कुन्नी डोखा तान्चेनको शीतल पार्टी सम्झँदा झल्किन्छ छातीनी झरझरा तान्सेनको शीतल पार्टी तान्सेनमाथि गीत गाउने मित्रसेन थापाको जन्म विश्वमा पहिलो पटक सिनेमा जन्मेको दिन अर्थात फ्रान्समा अगस्ते लुमायर र लुई लुमायरले ए ट्रेन अराइभल टू स्टेशन प्रदर्शन गरेको दिन अठार सय पञ्चानब्बे दिसम्बर अठाइसका दिन मित्रसेन थापा मगरको जन्म हुन्छ मित्रसेन थापा मगर बाल्यकालदेखि नै संगीतमा रूचि लिने र उनैले गोर्खा सत्संग प्रसारणी सभाको गठन गर्छन् 13 जुलाई सन उन्नाइस सय चौवालिसमा भानु जयन्तीका दिन कप्तान बहादुर सिंह बराल मास्टर नथुराम बोगटी बीएबीटी पेन्सनर जमादार रामकृष्ण थानेदार दुर्गा सिंह सुबेदार दयाराम र मित्र, मास्टर मित्रसेनहरू मिलेर एउटा सानो बैठक आयोजन गर्छन् यस बैठकबाट गोर्खा सत्संग प्रसारणी संघको गठन हुन्छ मित्रसेनको सांगीतिक जीवनमा एउटा अतुलनीय योगदान पुर्याएका छन् बहादुर सिंह बरालले बहादुर सिंह बरालको बरालको आँसु नामक गीत संग्रहमा मित्रसेनका धेरै गीतहरु संग्रहित छनृ बहादुर सिंह बराल का पुत्र खडगजीत सिंह बराल नेपाल का प्रहरी का उच्च एक प्रमुख रहे मित्रसेन रहादुर सिंह बराल को सागीतिक जोड़ी इतिहास सदैव जीवंत रह्रील महीना में मित्रसेन को पुण्यतिथि परगो आगामी शनिवार बुद्ध नगरको बुद्ध नगर पार्टी प्यालेसमा मित्रसेनको सम्झनामा मित्रसेन स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गर्दैछ सम्झना गरौं ती सांगीतिक जोड़ीलाई मित्रसेन र बहादुर सिंह बराललाई बाला झुल्यो हजुर देशै रमाइलो धानको बाला झुल्यो हजुर देशै रमाइलो आँगनैको ट्रिपन सापानैको ट्रिपन सापान भँगेरा पोल्यो हजुर त्यसै रमाइलो भँगेराप भुल्यो हजुर देशै रमाइलो धानको बाला झुल्यो हजुर देशै रमाइलो तरुनिका बथान आए ढाकर बोकी बोकी तरुनीका बथान आए ढाकर बोकी बोकी ठिठाहरू नाचन रमाई मादल ठोके ठोकी ठिठाहरू नाचन रमाई मादल ठोके ठोकी धनको बाला झुल्यो हजुर देशै रमाइलो <laughs> नेपाल जाने सुब्बा दाजु नेपाल छोरा कस्तो नेपाल जाने सुब्बा दाजु नेपाल छ र कस्तो झिलिमिली पशुपति इन्द्रपुरी जस्तो झिलिमिली पशुपति इन्द्रपुरी जस्तो धनको बाला झुल्यो हजुर देशै रमाइलो समयको घले फिया रातो चोलो ठमा समयको घले फिया रातो चोलो ठमा हामी सिक्री कर्ण फुलि श्रिमा श्रिफुल झमा हामी सिखरी कर्ण फुलि श्रिमा श्रिफुल झमा धनको बाला चुल्यो हजुर जेसै रमाइलो रे धनको बाला चुल्यो हजुर जे सय धानको बाला झुल्यो हजुर देशै रमाइलो तानसेनको गीतलाई लिएर तानसेनलाई झल्काउने गीत, गीत गाउने एक गायक मध्ये मित्रसेनको सम्झना हुन्छ आगामी शनिबार काठमाण्डुको बुद्ध नगरमा मित्र सेन स्मृति प्रतिष्ठानले मित्र सेनको सम्झनामा कार्यक्रम गर्दैछ मित्र सेनको जन्म जयन्ती यो एक सय उन्नाइसौं नागिसकेको छ यी अजर अमर गायकलाई आज पुनः सम्झना गर्दैछौ यो कार्यक्रमका बारेमा हामीलाई मित्रसेन स्मृति प्रतिष्ठानले जानकारी पठाएको छ चन्द्रबहादुर श्रीष र संयोजक त्रिलोकसिंह थापा मगरबाट मित्रसेनका बारेमा भारतमा पनि अनेक कृतिहरू प्रकाशन भएका छन् मगन पथिकले साहित्य एकाडेमी रविन्द्र भवन फिरोसाक मार्ग नयाँ दिल्लीबाट मित्रसेन नामक पुस्तक लेखेका छन् भने त्यसै गरिकन हिमाचल प्रदेशबाट मगन पथिकले नै र त्यसै गरीकन के साहित्यकार मित्रसेन भनेर जयदेव किरणले डाक्टर हर्षबहादुर बुढामगरले बहुमुखी प्रतिभाका धनी मास्टर मित्रसेन त्यसै गरी प्रदीप थापाले मित्रसेन र उनको देन। डाक्टर खगेन शर्माले नेपाली संगीतमा भानुभक्त मास्टर मित्रसेन थापा भनेर चर्चा गरेका छन् मित्रसेनको चर्चा आगामी शनिबारपछिको अर्को कार्यक्रममा पनि अवश्य नै गर्नेछौ तर आजको हाम्रो मूल विषय रहेको छ नेपाली संगीतमा सांगीतिक जोड़ी सांगीतिक जोड़ीका क्रमका कुरा गर्दा मित्रसेन सेन र बहादुर सिंह बराल रत्नदास प्रकाश र माधव घिमिरे गायनमा प्रेमधोज र मानिक रत्नका कुराहरू श्रोता हुँछन् आजको यस सन्दर्भका बारेमा हामीलाई दामाण्डोल किरातीले लेख्नुभएको छ कालजयी गीतहरू प्रत्येक भाग रोचक नै हुन्छन् त्यसमा दुई छैन र अर्को रोचक पक्ष जो सम्पूर्ण नेपाली गीतकार संगीतकार गायक गायिकाको जीवन कथाको अमूल्य र अप्राप्त जानकारी जो यस कार्यक्रमको सबैलाई चकित पार्ने विषय छ जति गीत सुन्नमा आनन्द आउँछ तर संघर्ष र मेहनत उत्तिकै लगानी छ कार्यक्रम प्रस्तुत प्रकाश आमीज्यू प्राविधिक मित्र सन्दीप नेपत्यका सुफल काफले सर सहित सबैलाई प्रणाम भनेर डामाडोल किराँती लेख्नुभएको छ सन्दीपजीले मुस्कान सहित यो प्रस्तुतिलाई उहाँको यो जानकारीलाई स्वीकार्नुभयो विनोद कुमार सिन्तान लेख्नुहुन्छ आज साह्रै फरक विषयवस्तु रहेछ दाजु कार्यक्रमको सफलताको शुभकामना भनेर सुभाष ढुंगेल लेख्नुहुन्छ देयर दाई अस्पायरिङ टू लिसन दि हिट नम्बर्स लाइक आदि बाटो हिँडेपछि मायाको बारीमा तिमीलाई आफ्नो भन्न सकू एड मेनी मोर भनेर लेख्नु भएको छ राजेश्वर उदय पाल्पाबाट हामीलाई प्रतिनिध्व गर्नुहुन्छ तान्चेनबाट लेख्नुहुन्छ पृथक तर स्वरूप नै हो विशेषता नै हो हाम्रो अजर अमर गीतहरू कार्यक्रमको आज अजर अमर गीतहरू सुन्न साच्चै सारे मजा हुने भयो प्रकाश दाजुको सुन्दर प्रस्तुति त छँदैछ साथमा रमाइलो रोचक जानकारी गीत सुन्न सकिने भयो कति बेला नौ बजला जस्तो भयो विग्रताको सीमा रहेन पर्खाईमा छु सांगीतिक जोडी भनेपछि पक्कै स्वर सम्राट नारायण गोपाल गोपालुञ्जन अरुणा लामा र शरण प्रधान नारायण गोपाल र अरूणा लामाको गीतहरू सुन्न पाइन्छ कि भनेर लेख्नु भएको छ त्यसै गरी एसएन दाहाल अमरदीप श्रेष्ठ सुशीला सिलवाल सुगम तमू, सुभद्रा अधिकारी सुगम तमू, टीका छेत्री जोगमेर माझी भगवान पोखरेलले आफ्ना प्रतिक्रियाहरू व्यक्त गर्नुभएको छ भने स्पन्दनले आफ्नो गजलको एउटा शेयर पनि हामीसँग शेयर गर्नुभएको छ मेरो अभाव भरे साँझ परेपछि थाहा हुन्छ मेरो अभाव भरे साँझ परेपछि थाहा हुन्छ पराईले खाली सिउँदो भरेपछि थाहा हुन्छ स्पन्दनजी यहाँलाई हार्दिक धन्यवाद स्पन्दनजी नेपालगंजबाट गजलमा प्रतिनिधित्व गर्नुहुन्छ वहाँ अहिले युवा पुस्ताका एक सक्रिय गजलकार पनि हुनुहुन्छ गीतको प्रसंगलाई जोड़ सांगीतिक जगतमा प्रसाद हाडा भनेपछि एउटा अविस्मरणीय नाम मानिन्छ संगीतकार प्रसाद श्रेष्ठ र संगीतकार नगेन्द्र हाडा र प्रसाद हाडाले नै पछि अर्को एउटा हाँस्य जोडी पनि जन्मायो पालहाडा अर्थात हाँस्य कलाकार राजपाल थापा र हाँस्य कलाकार धुर्बा हाडा यसरी दुई कलाकारको जोडी बनाउने श्रेयमा प्रसाद हाडा पहिलोमा पर्दछ भने त्यसपछि गुप्तसेन र केशवको जोडी आयो त्यसपछि ह्दा हुँदा यसले पछिल्लो चरणमा महसम्मको जोडी आइपुग्यो र महले पनि आफ्नो जोड़ीको रजत जयन्ती मनाइसकेको छ र संगीतमा प्रसाद हाडालाई भक्तपुरले वा भक्तपुरको तौमड़ी टोल र नवदुर्गा चलचित्र मन्दिरको यो ऐतिहासिक जमघट मानिन्छ प्रसाद र हाडाले यो गीत बनाए जुन बेला बीसको दशकमा भखर भर्खर नेपाली सांगीतिक जगतमा गिटारले प्रवेश गरेको थियो यो गीत चलेपछि नगेन्द्र हाँडालाई कसैले सोधेछन् कसरी तपाईँले यो गिटारको कड बजाउनु भयो नगेन्द्र हाँडाले भनेछन् मलाई बजाउन आए पो मैले बजाउनु मैले त ए माइनर र एफ माइनर थिजे बसेँ यसरी नै यो गीत बन्यो भनेर भन्नुभएको छ गत जेठ सत्ताइस गते प्रसाद प्रसाद श्रेष्ठको सम्झनामा हामीले केही कार्यक्रम गर्यौं र प्रसाद श्रेष्ठ जो अहिले चितवनमा हुनुहुन्छ र नगेन्द्र हाडा जो हाम्रो माझ हुनुहुन्न उहाँको जन्म चाहिँ जेठ सत्र गति उन्नाइस सय अन्ठानब्बे सालमा भएको मानिन्छ सा दुई हजार सैसाठी सालमा वहाँको निधन भइसकेको छ प्रसाद र हाडाको यो गीत यादगार रूपमा नगेन्द्र हाडाको हाडा स्वर्ण pon yo mo sang yo pa kasari bisu mo e banama aza yo kholayo pon लाएको माया लाग्यो हैन लाएको माया लाग्यो त होइन सम्झन्छु साह्रै गिसको छैन Niko Laayun Paani Yo Mao Sangyo Paani Kha sariby Donald sumo Diba mo mo aja Yoko Laayun Paani रोये को रयको कसरी हो हास्ने, रय को कसरी हो हास्ने, चुडिय को माला कसले गस्ने विक्रमाव्द 1998 सय जेठ सत्र गतेका दिन भक्तपुरमा जन्मिएका नगेन्द्र हाडा नेपाली संगीत आकाशमा सारे कम चर्चा हुने गायकमा पर्दछन् आगामी हप्ता नगेन्द्र हाँडाको विशेष कार्यक्रम तयार पार्नेछौं प्रतीक्षा गर्दै गर्नुहोला गएको जेठ तेइस गते दुई सालमा उनको निधन भयो नगेन्द्र हाडाका दुई छोरा राजेश हाडा र रवि हाडा दुवै सांगीतिक जगतमा छन् भने रवि हाडा योगेश बैद्य प्रेमदोज प्रधान का गीत आवाज रेकर्ड हामो ट्वीटर में हामशन कर सुफल काफ्रे तरूण का बथान आए हजुर ढाकर बोकी बोक ठीटा नाच्न ना ऐसे मादल ठोकी ठोकी अजर अमर गीतहरूको आज बजेको रत्न यो मित्रसेनका गीतका पंक्ति उहाँले उदृत गर्नुभएको छ त्यसै गरी निरन दाईले पनि धानको बाला जोल्यो हजुर देशै रमाइलो धेरै पछि यो गीत सुन्न पायो धन्यवाद प्रकाश दाई भनेर लेख्नुभएको छ अर्जुन पौडेल दारीले पनि यो गीतलाई आफ्नो चयनमा राख्नुभएको छ प्रिय गीतका रूपमा त्यसै किशोर के जो उहाँ नियमित रूपमा हामीलाई प्रतिक्रिया दिइरहनुहुन्छ र उहाँले हाम्रो ट्विटरमा हामीलाई उज्यालोको ह्याण्डलमा मेन्सन गर्नुभएको छ धानको बाला झुल्यो देशै रमाइलो कहिले रेकर्ड भएको भन्ने कुराको पनि जानकारी पाउन पाए सुनमा सुगन्ध हुन्थ्यो भनेर भन्नुभएको छ किशोरजी अवश्य पनि यो गीतका बारेमा र मित्रसेनका बारेमा विशेष कार्यक्रम आगामी हामी लिएर आउनेछौ यहाँ प्रतीक्षा यी जानकारीसँगै आत्माराम अकौलिया लेख्नुहुन्छ अजर अमर गीतहरूलाई साथ दिँदैछ भनेर साथ दिनुभएकोमा धन्यवाद काजी साप लेख्नुहुन्छ धानको बाला गीत सुनेपछि पन्ध्र वर्ष अघिको याद आयो सानो छँदा रेडियो नेपाल खुब सुनिन्थ्यो भनेर लेख्नु भएको छ फलोमीले लेख्नुभएको छ कालजय गीतको मिठास नै बेग्लै प्रस्तुति प्रकाशदायीको कुनै तारीफका शब्दले अप्रो लाग्छ लाइभ फ्रम कोर अन दी बेड भनेर लेख्नु भएको छ धन्यवाद छ कहिलेकाहीँ यहाँहरूले प्रशंसा मात्र गरिदिँदा कार्यक्रम अल्मलिएला र यहाँहरूले मलाई टिकाटिप सुझाव पनि दिनुभयो भने आभारी हुनेछु निर्मलजी लेख्नुहुन्छ सुन्न सम्झाइदिएकोमा उहाँले आफ्नो मित्रलाई धन्यवाद भन्नुभएको छ कार्यक्रम सुनिदिनु र हामीलाई अमेरिकादेखि नियमित रूपमा लेख्नुहुन्छ डेनबरबाट धना पौडेलले नेपाली संगीत इतिहासको पर्याय उहाँले मेरो नाम लेख्नुभएको छ मेरो नामभन्दा अझ राम्रो गीतहरूलाई भन्दा फरक नपर्ला भनेर भन्दासम्म पनि यहाँ सबैमा हार्दिक आभार व्यक्त गर्दै अब अर्को गीत जसका बारेमा चर्चा गर्दा मलाई रमाइलो लाग्छ गायनका हिसाबले उहाँले ट्विस संघबाट गायन शुरू गर्नुभयो र कोही कोही उहाँलाई पप संगीतको सम्राट पनि भन्छन् तर पछि उहाँ लोकगीतमा लोकगीतका बादशाह हुनुभयो यहाँले अनुमान लगाउनुभयो गायकको हो पछि उहाँले यस्ता यस्ता गीतहरू गाउनुभयो कुनै कुनै गीत उहाँको कारणवश प्रतिबन्धित पनि भयो कहीं महिला होच्यायक गीत का कारण कहीं महिला को उंचाई का बारे में व्यंग्य कर खैनी खाया गीत का कारण वहां का गीत प्रतिबंधित भर वहां के गायन को शुरूआत भो पब शैली का गीत गिटार बेस करीत बना वहां का, का अर् सातिकोड़ी थे जो पशी पलायन हन्भ पंत गायक हु कुमार बसनेत कुमार बस्नेत र बबी पन्तको यादगार गीत जसले बीसको दशकलाई थर्कायो अझ र मर गीतहरूको इतिहासमा जति किरानी तिम्रो जवानी ढुला यो छोपो तिमीलाई मायाले माया साथी धुला मायाले माया साथी ढु जीवन को आशु ये दिल मू प्यारे जीवन को आशु रसिलो प्यारे को मधुर छाया में बागन देव मूला ये जो बत्ती मिलाई दू मायाले माया साथी ऊला मायाले माया साथी न्यूला जस्तै किरानी तिम्रो जवानी जो पनि तिमीलाई हिजो जो पनि तिमीलाई man mai le roje ko timi pagre ko bhul ho timro jawani jivan mai le roje ko timi pagre ko bhul ho timro jawani tedil ko dhadkan किरानी जवानी पंत रुमार बस्नीत को यह सांगीतिक जोड़ी एवं यादगार जोडी मानिन्छ पछि कुमार बस्नेतले लोकगीत तर्फ आफ्नो बाटो बनाउनुभयो र लोकगीत मार्फत कुमार बस्नेत चर्चित भए र उनी गाउँ गाउँ जाँदाखेरि चुरोड़को बट्टामा लोकगीत टिपेर संकलन गरेर ल्याएर उनले नेपाली लोकगीतलाई धनधन्य ने बनाए उस्ताद भैरवहादुर थापाको भैरव नृत्य दलमा दल एक नारीका रूपमा अभिनय गर्ने कुमार बस्नेत नेपाली सांगीतिक जगतमा लोकगायनका लागि एक स्तम्भ मानिए यस गीतका बारेमा राजेश्वर उदयजीले अघि कार्यक्रम सञ्चालन हुँदै गर्दा नै गायक कुमार बस्नेत नै हुनुपर्छ भनेर उहाँले हामीलाई फेसबुकमा लेखिसक्नुभएको थियो भने उहाँले नै लेख्नुभएको छ मित्र सेनका बारेमा मास्टर मित्र सेनको शताब्दी पुरानो हिन्दी गीत संगीतको प्रभाव पारेको गीत सुन्ने अवसर प्राप्त भयो साथमा मित्रसेन र तान्चेनको बारेमा पनि जानकारीको लागि धन्यवाद प्रकाश दाजु मास्टर मित्र सेनको स्वरूमा बीज बजारमा आठ कुन्ने ढोका तान्चेनको शीतल पाठी भन्ने गीत सुन्न सकिन्छ कि भनेर लेख्नु भएको छ उहाँले सन्दीपजीलाई पनि आग्रह गर्नुभएको छ त्यसै गरिकन हामीलाई कवि मुरारी सिक्देले लेख्नुभएको छ मित्र सेन बारे खोज अनुसन्धान सबैलाई जानकारी दिने उज्यालोको सबै टीमलाई धन्यवाद यस्तै नगेन्द्र हाडाबारे पनि प्रतीक्षामा छु भनेर लेख्नु भएको छ नगेन्द्र हाडाको घरमा नारायण गोपालले गीत गाउँदा त्यहाँको दलिन हल्लिएको र छानामा तरंग पैदा भएको देख्ने गायक नेपालको पहिलो रक सिंगर माइक खड्गासँग हामी नगेन्द्र हाडाका बारेमा र नारायण गोपालका बारेमा आगामी हप्ता कुरा गर्ने नै छौ जो त्यस घटनाका साक्षी हुनुहुन्थ्यो र त्यो घर नारायण गोपालले गाउँदाको थर्कन देख्ने ती पात्र अब हामीसँग नगेन्द्र हाँडा नभए पनि उनका सामू थिए माइक खड्गा यसबारेमा चर्चा गर्ने नै छौं आज हामी सांगीतिक जोडीका कुराकानी गर्दैछौ हामीलाई गोकुलले ट्विटरमा मेन्सन गर्नुभएको छ कुमार बस्नेतको यो गीतले माया साटी दिउला भनेर त्यसै गरिकन आशिष खनालले हामीलाई बुटवलबाट लेख्नुभएको छ दाजु बटौलीबाट सुन्दैछु जन्मभूमि पाल्पा र म संगीत प्रेमी संगीत संगर पाल्पालाई जोड्ने व्यक्तिको जानकारी खुशी लाग्यो भनेर लेख्नुभएको छ उमेश सिगदिलजीले लेख्नुभएको छ यो कार्यक्रम सुन्दै गर्दाको उहाँको आफ्नो स्मरण त्यसै गरिकन दिपेन्द्रले लेख्नुभएको छ अझर अमर गीतहरू सुन्दै गर्दा मनै हलुका भएको छ शीतलताको आभास गराइदिएको छ यो अचाक्ले गर्मीमा भनेर दिपेन्द्र कार्की लेख सुर्खेतबाट र यहाँलाई धन्यवाद त्यसै गरिकन अनिल अधिकारी लेख्नुहुन्छ फरक फरक सुरसँग अजर अमर गीतको साथमा भनेर चोडामणि रजौरीले पनि यो जौवन तिमीलाई दिउँला हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ त्यसै गरी लामो नाम भएका ल ल ल उहाँको निकै नाम रहेछ लामो दिउँला दिउँला यो जौवन तिमीलाई दिउँला उज्यालोमा बस्दैछ भनेर उहाँले मेन्सन गर्नुभएको छ यहाँहरू सबैलाई धन्यवाद अब गीतको अर्को प्रसङ्ग जोडौँ अर्को जोडीका बारेमा नेपालमा आधुनिक गीतमा गिटार भित्राउने श्रष्टा थिए प्रेमध्वज प्रधान उनले रामशरण दर्नालसँग गिटार सिके र नेपाली गीतमा गिटार भित्रए उनले नै किशोर कुमार शैलीको उडली उडली स्टाइल ज्ञान प्रकाश श्रेष्ठको स्वरमा भित्रए तर उनको सांगीतिक जोड़ीका रूपमा शुरूआतदेखि नै चर्चामा थिए मानिकरत्न प्रेमध्वज प्रधान र मानिकरत्न स्थापित दुई मिलेर आफ्नो सांगीतिक नाम बनाए प्रेम मानिक प्रेम मानिकले नै पहिलो पटक नारायण गोपाललाई माइक्रोफोनका अगाडि पंशीको स्वाद ली जीवन उड्यो धरती र आकाशमा गीत मार्फत नारायण गोपाललाई रेडियोको माइक्रोफोनमा ल्याए भने ती पनि प्रेम मानिक नै थिए प्रेम मानिकै संगीतमा रत्न शमशेर थापाको शब्दमा प्रेम मानिकको संगीतमा मानिक, संगीत मा मानिक रत्नको स्वर हो आ... आ... पानी खाइ जाउँ खाइ जाउँ ल लाए ले जाऊ नहीं जाऊं लगता पल्लो घर की कंची लाए ले जाऊ ले जाऊं लगता काो कपल का ली सोएलाझिम झिमकी पड़े लल बोला झुल मोहन लोने कंची लय ले जा को पी पलेम संग रा ते बटा खामा लुको लूपला था मोहन कांचे लै ले जाओ ले जाओ लग प्रेम मा, मानिक को संगीत में मानिक रत्न को यह स्वर को गीत ली हिंदी फिल्म में प्रसिद्ध संगीतकार आरडी बर्मन ने ईस्क इक इक में यही लयलाई हिंदी में रूपांतरण कर रेकर्ड करे मुझको अगर इजाजत हो तो मैं ये गीत सुनाऊंगा मैफिल में शामिल होकर आपका दिल बहलाऊंगा मजरु सुल्तापुरी को शब्द में यह गीत नेपाली संगीतवा चूरियर व नकल कर कुरा, आडी बर्मन द मैन एण्ड म्यूजिक नामक पुस्तक सावार इतिहास धेरी खुले प्रेम मानिक इस अर्थ हार्दिक बधाई हामीलाई हाम्रो फेसबुकमा दिनेश रावत लेख्नुहुन्छ धान रोप्ने बेलामा धानको बाला सम्झाउने असारबाट एकैचोटि एक मंगिरको याद दिलाउने सलाम छ मास्टर मितसेन थापालाई त्यसै गरी कुमारजंग कार्की अमेरिकाबाट लेख्नुहुन्छ आश्चर्य नमाने हुन्छ आज कुनै जोड़ी जो त्यति चर्चामा छैनन् त्यसको पटाक्षेप हुने अनुमान छ किनकि यो कार्यक्रम सदा नै विशेष अनि रोमाञ्चित पार्ने खालको छ कृष्णा केसी लेख्नुहुन्छ कार्यक्रम सुन्दैछु विगतको दुई श्रृंखला नेटको कारणले प्रत्यक्ष सुन्न पाएको थिइन आज प्रत्यक्ष सुन्ने मौका मिल्दैछ भनेर भगवान पोखरेल लेख्नुहुन्छ शरण प्रधान र सुन्न पाए हुन्थ्यो भनेर त्यसै गरिकन हामीलाई हाम्रो ट्विटरमा मेन्शन गर्नुभएको छ प्रेम संगमले पुराना तर कर्णप्रिय गीतहरू अजर अमर गीतहरु मोनी लाउने कान्छीलाई लैजाउ लैजाउँ लाग्छ भनेर त्यसै गरिकन फलोमी लेख्नुहुन्छ हाम्रा हजुरबा हजुरआमाका जोवनतिर घाँस दाउरा मेला पात बेलाका स्रष्टाहरूको बारेमा सुन्दा कार्यक्रम अवधारणाकर्ताप्रति आभार मुख्छु कोरियाबाट उहाँले आफ्नो नाम फलोमी मात्र लेख्नुभएको छ वहाँको नाम पूरा छैन तैपनि धन्यवाद छ धना पौडेलले लामो समयपछि कुमार बस्नेतलाई सुन्न पाउँदा अत्यन्त खुशी छु भनेर डेनवर्ड अमेरिकाबाट लेख्नु भएको छ तीसको दशकमा एउटा गीत गाएर चर्चामा आएकी थिइन् गायिका दावा ग्याल्मो र त्यही गीतबाट उनले सर्वोत्कृष्ट गायिकाको पुरस्कार पाइन् दावा ग्याल्मोलाई सर्वोत्कृष्ट पुरस्कार दिलाउने संगीतकार थिए अशोक राई र शब्दकार थिए मनबहादुर गुरूङ गीताङ्गे दाई गाइदेऊ गीता गीत पहाडे भएर यस गीतबाट दावा ग्याल्मोको सही पहिचान बन्यो तर धावा ग्याल्मोलाई चिनाउने अर्को गीत बनाए अशोक राईले र रा अशोक राईसँगको युगल गीत हजुरै ग्याल्मोको दाए दाए दाए साथी माया सां हारी मैया बाहरी दिन सकू हजू ल हजुर हात साटो। हात राखी जुवनको फुल साटो हात माथि हात राखी जुवनको फुल साटो दुई चार दिन बाँच्नु छ लैलाई हँसी खेली गर्दै बडौ हँसी खेली गर्दै बडो नहुनु भेट भइ गइलाई दावा गाल्मोको स्वर अशोक राईका साथमा सहबीर लकान्द्रीको शब्दमा दावा ग्याल्मोले नेपाली सांगीतिक आकाशमा प्रवेश गर्दा संगीतकार शान्ति ठटाले लेखेकी थिइन् नेपाली आवाजमा यतिको उचाइको आवाज अहिलेसम्म छैन किडी भुटिया मीरा राणा पछि दावा ग्याल्मोको चर्चा गरेकी थिइन् शान्ति ठटालले दावा ग्याल्मोको पछि सांगीतिक जोडी बन्यो बद्री दुर्गा खरेल त्यसै गरिकन विनोद स्याङदेनसँग धेरै युगल गीतहरू बने भने उनी पछि आएकी गायिका डेजी बराइलीसँग पनि दावा ग्याल्मोको सांगीतिक जोडी बन्यो छोरा चाहिँ है माया हिँड्दछ डुलेर गाउने डेजी बराइली दावा ग्याल्मो शैलीकै गीतका कारण चर्चित थिइन् अब अर्को गीतको प्रसंगको कुरा गर्दा गिटारिस्ट राम थापाको कुरा आउँछ राम थापासँग सांगीतिक सहकार्यमा दिवाकर खड्गाको पनि महत्वपूर्ण योगदान मानिन्छ त्यसै गरिकन गायक अरूण थापा जसका मित थिए संगीतकार गायक ओम विक्रम विष्ट यी दुईको जोडी पनि निकै लोकप्रिय थियो तर अरूण थापालाई सांगीतिक जगतमा जोड्ने अर्का संगीतकार थिए विक्रम गुरूङ जसको कर बलले अरूण थापा रेड नेपालसम्म गीत गाउन आइपुग्यो अरुण था विम गुरुंग शब्द रंगीत में भूलू भूलू लग मई भूलू भूलू लो मेटो लीपनी हो मिठो लीपनी रोजू रोजू लगो मैं मिठो ठो लाग्दै मिठो लाग्दैन बुझेल रात दिन आँखा मेरो जी दिन साइ रात दिन आका मेरो बेजी दिन साथै देशै विरातिको आका मिठो सन्जी हिँड्दै साधै साधै तर रहेछ नि रातै मुटु बिजाउने दुनियाँ बसाउने हो मनै जलाउने गुलु गुलु लाग्यो मलाई सबैमा मिठो लाग्दैन विपरि भो मिठो लाग्दैन विपरिने रोजु रोजु लाग्यो मलाई अलेर नै मिठो लाग्दैन बुझेने भो मिठो गायक अरूण थापा पोखरा छँदा जति बेला उनी रिग नेपाल प्रवेश गरेका थिएनन् उनका सहकर्मीहरू थिए सरोज गोपाल विक्रम गुरूङ त्यसै गरिकन पोखरेली सांस्कृतिक परिवार विक्रम गुरूङ जो अम्बर गुरूङका अनन्य भक्त थिए विक्रम गुरूङकै प्रेरणाले धेरै टाढ़ा भएपछि गीतबाट अरूण थापा रेडियोमा आए भने जति माया लाए ला पनि जति कसम खाएपछि गीतपछि विनोद गौचनको शब्दको गीतपछि अरूण थापा अचानक शिखर शिखराभिमुख भए तर अरूण थापा भन्ने राम थापासँग उनको दिवाकर खड्गासँग जस्तै एउटा इतिहास जोडिन्छ अरूण थापालाई राम थापाले सुरेन्द्र राणाको शब्दमा यो मनको के भर हुन्छ भत्कि जानी डर हुन्छ गीत मार्फत रेडियोमा पुनः रेकर्ड गराए जबकि यो गीत चेतमान गुरूङले गाएर रेडियो नेपालमा प्रथम भएका थिए तर राम थापा र अरूण थापाको घनिष्ठका कारण अरूण थापाले यो गीत गाए अरूण थापाले राम थापाकै शब्दमा ऋतुहरूमा तिमी पनि गाए अरूण र रामको जोडी पनि निकै यादगार मानिन्छ सुमन भट्टराई लेख्नुहुन्छ झमझम पानी परियो असारको रात सुन्न मन लाग्यो भनेर जी किम सुङ लेख्नुहुन्छ हाम्रो ट्वीटरमा हामीलाई मेन्शन गर्नुहुन्छ मा पुराना गीत धेरै हुनाले सांगीतिक इतिहास मसँग छ लाग्थ्यो तर जब अजर अमर गीतबाट ती गीतभित्रको कथा सुन्दा म त रित्तै रहछु भनेर लेख्नुभएको छ किशोर के लेख्नुहुन्छ मिठो लाग्दैछ विपनी वास्तविक कालजयी स्वर शब्द र संगीत यी सबै जानकारी संगै कार्यक्रमलाई बिसाउने बेला दुई महिला स्वरलाई यहाँ प्रस्तुत गर्न चाहन्छु यिनको सांगीतिक जोडी पनि यादगार रहयो कुन्ती सुन्दास र देजी बराइली जसलाई प्रस्तुत गरे डेजी बराइलीका पति चन्दन लम्जेलको संगीत र शब्दमा सती मई अपी उसके माया खु बनेर उपनी समझे थे रा, मैले माया क्लाजु बनेर यही कुन्ती सुन्दासो पछि गएर कुन्ती मोक्तान भए कुन्ती मोक्तान र बेजी बराइलुको युगल स्वर सांगीतिक जोडीको यो इतिहास यहीँ थाँती राख्दै आजको कार्यक्रमबाट विदा भन्दा अगाडि स्माइल कमान्सी मुक्सुको एक भनाई छ यहाँ पुराना गीतहरुमा बाजारको तुलनामा त अहिलेको भन्दा कमै थिए तर पनि किन मिठा हुन्छन् प्रकाश दाजु भनेर वहाँले कोरियाबाट प्रश्न गर्नुभएको छ यो प्रश्न यहीँ थाँती राख्दै प्राविधिक मित्र सन्दीप र मलाई विदा दिनुहोस्